नर्मस्कल शम्बुदेख रेडियो रेडियो पर 104.5 मेघार सुनेर बस हुने सम्पूर्ण सम्पूर्ण तपाईमा हार्दिक हार देख स्वागत छ स्वाग प्रोग्राम भोलुड गाउँ जान लिएर आज पनि उपस्थित भइसक्केका छौ अनि मित्र शुभ सागर अनि मेरो आवाज लता वाइ रेडियो सेट से देखि मोबाइल देख सेट देख सम्म पढाउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगा चार बजेको गर्छौँ हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइरहेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर फर्क मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र प्रोग्रामको आधिकारिक विक्रेताम्पनीमा सबै मोडलका बाइक तथा पेजर स्कुटी चाहिएको छ बाइकहरूको सर्भिसिङ बाइक एक्सेज गर्ने सोच सँगसँगै बाइकका विभिन्न पार्ट पूर्जा तपाईँलाई चाहिएको छ र आधुनिक प्रविधिबाट बाइक सर्भिसिङ गराउने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनु पर्ने एक मात्र नाम हो मार्सल इम्पोरेम जुन छ मगे फोन फोन गरेको राखेका छौ र आज पनि नम्बर टेन नम्बर वान पोजिसनसम्मका यदि फिल्मका गीतहरू मेरो साथमा रहेको छ अब लाग्नु पर्ने हुन्छ अगाडि जानकारी गराउन चाहन्छु लागि ख खानुपर्छ एक स्टेप माथि चढेको छ भन्नुपर्छ योभन्दा अगाडिको हप्ता नम्बर टेन पोजिसनमा एक स्टेप माथि चढ्दै नम्बर नाइन पोजिसन क्याप्चर गरेको छ भने नंबर टेन पोजिशन में चेन्नाई एक्सप्रेस वन टू थ्री रंबर नाइन पोजिशन टाइम मुंबई दोबारा कंटिन्या Once again के चांद को के नीचे छुपा के लाई तेरे लिए दुनिया से नजरे चुरा के पीछे मेरे खाई तू ही बता मैं मुझको महाको किसकी लगी भाई आके रहा हूं जो इल्ले फिकर आजा इधर पे लगा ले 1, 1, 2, 2, 3, 3, 4 4 फर आधा वन टू थ्री फोर ओन दर टू थ्री फोर नम्बर नाइन हम करे लडकी तेरी हम करे वाव वाव। ना दे हमे ना दे सलमा को बल्ली प्यार का दुश्मन हाय हाय बिर यार दुश्मन हाय आय हाय हाय प्यार का दुश्मन हाय हाय बिर यार दुश्मन हाय हाय हाय हाय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 क्यूँ होने ना दे बनने ना दे सलमा को दुल्हन तैयब बल्ले प्यार का दुश्मन हाय हाय मेरे यार का दुश्मन हाय हाय हाय हाय तैयब बल्ली प्यार का दुश्मन हाय हाय मेरे यार का दुश्मन हाय हाय हाय हाय riyane ham middle ma kaise ok hi kanchan okay. ko number 10 ma chinex baswa ta kidiyane sunisaknu bhai ko number 9 ma open open a time mumbai dobar bata yale geet sunisaknu bhai ko sabla number 8 number 7 position ko geet sunivalo while number 8 position capsule gareko cha dj dum dum ball ko geet raheko cha teskai number 7 position ka capsule gareko cha emla pagla dewana chu basbara bhaneka ajjan ko number 8 position ma dd teskai number 7 position ma emla pagla dewana chu continue हो, oh, oh, लाल, मेरी पत, पतिया शाबादियोंला झूल लान लाल मेरी मत रखियों भला झूल लानड़वड़ोस शाबाद कलंदर नमुष्य बेन गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोरले मार्सल इम्पोरियम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका वायुता स्कुटी नगदमा भन्न सक्नुहुन्छ यति सबै मोडलका वायुता फोन रहेको छ उनासय र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उना मार्सलमले स्पोर्टस गरेको प्रोग्राम भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत गरिराखेका छौँ नम्बर 5 पर्सन गयो अगेंस्ट टु नेपाल हो बल नम्बर 6 पर्सन क्याप्सुल गयो इकोस एकष्ट तल उस शर्ट दई फ्रेम रहिको छ फुकरे त्यसको नम्बर 5 पर्सन क्याप्सुल गयो इकोस अफ पुलिस गिरी र सङो हाइको छ जूम बराबर जूम अबला वने नम्बर 36 मा फुकरे र नम्बर 5 पर्सन मा पुलिस गिरी कन्टीन्यू नम्बर 6 <स्ट्थ> number 5 चल झुम बराबर बराबर झुम बल झुम ब इष्ट कृष्ण की लीला इष्ट कृष्ण की लीला चल झुम बराबर झुम झुम है इश्क कृष्ण की लीला झुम बराबर झुम झुम है इष्ट कृष्ण की लीला अब रात रीत बेफरी रहती है दुनिया दीवानों के पसीने करती है अपरा तफरी बेफिक्री रहती है दुनिया दीवानों के पसीने करती है तूने दुख के? ती है दुनिया दीवानों के फजीते करती है आज घर गहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारी ल्याएको नि कम बाठी बुढी हजुर पनि त्यो पनि भनिराख्नु पर्छ र हो, हामी कहाँ ग्रह गरी गरी दशा राशि अनुसारका रत्नहरू सुनसादीका गरपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर गराउँदछौ सम्पर्क अनुप सुन्सादी पसल नयाँ रोड पर्सा चितवन फोन शून्य छपन्न मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने होइन भाउजू के भयो बाबु त्यही हो नि झाड कमर दुख् शरीर दुख्ने रगत देखिनु मलद्वार डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्किनु वरिपरि चिर्नु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी माग्ने छाला सम्बन्धी डाँध एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो धुबी मुसा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 हजुर हमारा सेवाहर पल्सर दु से सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक रज राश् सर्वाधिक बिक्री एक सौ पच्चीस सी सी एक सौ पचास सीसी का डिस्कभर बाइक एक सी सी का प्लाटिना बाइक का साथै, जिनेन जिने स्पेट पार्ट अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रहन हो सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली चार मगरी चोक प्रसाद चितोवन फोन शून्य छपन्न तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसकेँ भने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 हजार हम कहा घर निर्माण को सामान ने टी सी शिखर फ्लाईओवर रेडीमेड ढोका साथ पशुपति पैंटाल सप्लायर सेंटर ताम तक बलिओ रण में सहयोग करने हम काम हम काम सम्पर्क अर्य सेन्टर रनपाथ बकुलर छोक रेडियोपण अगाडि प्रोप्राइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन् सत्र आठ पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट 50 मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य ए काका सुन्नुहोस् न मैले त घरका लागि फर्निचरका सामानहरू सीता फर्निसिङ सेन्टरमा गएर अर्डर दिएँ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 सम्पर्क सीता फर्निसिङ सेन्टर रत्नगर दुई हाई स्कुल रोड चितौवन फोन शून्य छप्पन्न पाँच चार सय एकाउन्न मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छपन्न अन्ठानब्बे चार पचास असी छ सय पचहत्तर प्रोपराइटर प्रमोद शर्मा अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो हो कार्यक्रम बलिउड काउन्टाउन एक मार्शल हिरो लाखों को सपना बाइक बाइक ज करने सोचाई में समझना सकू संक हिरो मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय स्टाइल पर्फर्मेन्स र माइलेजको लागि कार्यक्रम भित्र हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र प्रोग्रामकाउन डाउनलाई स्पोर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सलले मार्सल प्रेम जा तपाईँले हिरो कम्पनीका सबै मोडलका स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ मार्सल इम्पोरी पाँच तिरासी एक सय उनासे र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उना मार्शल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्रामभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत कि नम्बर 5 पोजिसन को गीतले सुनिसहरु बाएको छ अबला नम्बर 4% देखि नम्बर 1 पोजिसन को गीत चाहिँ पालो र अहिले ला फने नम्बर 4 र नम्बर 3 त पर्लाग्नु पर्नु हुन्छ वेल नम्बर 4 पोजिसन क्याप्चर गरेको छ गन सर्कल लेडी लेज फोल्ड को गीत राखेको छ सर्विस भइसकेको फुलीम हो दुई स्टेप पछि अरे गुस्सा वाला फने नम्बर 4 पोजिसन मा गन सर्कल त्यसैगरी नम्बर 3 पोजिसन क्याप्चर गरेको छ न भवनको रुपमा परेको छ सर्टकट रोमिओ पेपे रिम्स भसन अबला भने नम्बर 4 मा गन सर्कल त्यसैगरी नम्बर 3 पोजिसन मा सर्टकट रोमिओ कन्टिन्यु number 4 रोमी गरेको छ फिल्मको नाम हो भइसकेको फिल्म होइल टु क्वेसनमा लोचेरा झोंके आज मौसमों से रूठ गए गुलों की शोखी जो भवरे आके लूट गए बदल रही है आज जिंदगी समूह से रूठ गए गुलों की शुफिया जो घबरे आके लूट गए ुल्डको गीत भएको छ एकजिस टेन पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपटक रिया नम्बर टेनमा चेन्नाइ एक्सप्रेस नम्बर नाइनमा उन्नाइस सौ पन्ठ मुम्बई दोबारा दबारा रहेको थियो नम्बर एटमा डिडे वर्ल्ड नम्बर पोजिसनमा फोकरे नम्बर फाइभमा फोलिस्कृति नम्बर फोरमा घर 3 2 2 को को 1 वाग जानकारी चोग्रामिकर्सल इम्पोरेमले मार्सल इम्प्रोरेम हिरो कम्पनीको आधारिक विक्रेता हो जहाँ तपाईँले हेरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि हेरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी चाहिएको छ भने साथै बाइक सर्भिसिङ गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने सँगसँगै बाइक एक्सरसाइज गर्ने सोच त्यसै बाइकका विभिन्न पार्ट पहिएको छ भने सुपो मूल्यमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ मगनी रहेको छ मार्सल इम्पोर्डियम नम्बर टिप्न सक्नुहुन्छ से से वेल, र मोबाइल भएको छ अन्ठानब्बे एकसठी नौ सय उना गर्दैन स्वागत